नमस्कार दर्शक तथा श्रोता वृन्दहरू स्वागत छ तपाईँलाई नेपाली कथाको छ सय बाइसौ भिडियोमा यो भिडियोमा पनि साहित्यकार ठकुरी ठकुरीज्यूको उपन्यास काकाकुलको तिर्खाको भाग 9 लिएर आएको छु आशा छ तपाईँलाई यो भाग पनि मनपर्नेछ कृपया कमेन्ट गर्नुहोला तपाईँलाई उपन्यास भाषण के कस्तो लाग्दैछ र उपन्यासका घटनाहरू कसरी मोडिन सक्नेछन् त्यो पनि कमेन्ट गर्नुहोला भन्दै लागौ काकाकुलको तिर्खाको भाग 9 नौ बन्दन आज सरदार बुढाको घर मानिसहरूको चहल पहलले निकै उज्यालो भएको छ सरदार बुढा र सरदारनीको एकै क्षण पनि बिसाउने फुर्सद छैन आज प्रवेश र कल्पनाको विवाह समारोह सबै खुसी छन् विवाहको मण्डप हल खुबै सजिएको छ भित्तामा ठूला ठूला अक्षरहरूमा प्रवेश वि सुसज्जित मञ्चमा दुलाधुलै सजिएर बसेका छन् सुभाशी बधाईसितै फूल खाँदाले लच्किएर गजक्कै छन् कल्पनालाई प्रवेशले घर भित्राएको बेलुकी नै पण्डितजीलाई बोलाएर सिन्दुर पोतेका निम्ति चाहिने सामानहरू ठिकठाक पारेर सिन्दुर पोते गरियो नवदुल्ही कल्पनालाई घर भित्राउँदा सरदार बुढा र सरदारनी कम खुशी देखिएका होइनन् मन बुहारी घर भित्र त सरदार बुढाको सुकिसकेको पासुलाले पनि सके भरको फुर्ती खुसी पर्दा बुड़ालाई बुढालाई पनि कम नआँक्दा हुने रहेछ प्रभालाई प्रवेशले फित्राउन लागेको बेला गाई बाँच्ने पुरानो डोरी बोकेर नेभारको हाँगोमा छुण्डिएर मर्न खोजेको पनि उनी बुडा हुन् आटे नपुगेर हो कि नेवाराको रूखमा बुढो शरीरलाई चढ़ाउनै नसकेर हो बुडाले आत्महत्या गर्न बोकेको डोरीमा एक भारी अम्लिसोको घाँस लिएर घर फर्किएका थिएरे भन्ने सुनेको पनि हिजे जस्तो लाग्छ घरमा भित्रिन लागेको शनिसंकटलाई पन्साउन आफ्नो भारी शरीरलाई लिएर सरदानी तल्लो गाउँ धनेको घर झरेको पनि हिजे जस्तो लाग्छ तर अब त झरी र हुसेका शरीरै ओसाउने दिनहरू पनि बितेछन् क्या र सेलरोटीको बास्ना र याद आ तेरी याद आ रहिहे भन्ने हिन्दी गीत साउण्ड बक्समा खन्किरहेको हिजो र आजको दिनमा बुडाको घर परिवेशमा देखापरेका परिवर्तनलाई संकेत गरिरहेछ विवाह समर सारे वृहत नदेखिए तापनि शाखा सन्तानहरू नातागोताहरू इष्टमित्र छरछिमेकी समाजका ठूला वडाहरूको महफिल त जमेकै छ भन्दा हुन्छ चिया कफी कोल्ड ड्रिङ्क्स सबैको इन्तजाम छ मांसाहारीलाई मासुको भेराइटी शाकाहारीलाई विभिन्न थरीका पकवान जे खान्छौ जस्तो खान्छौ अनि जति खान्छौ कुनै रोकटोक बित्न बाधा छैन दुलाहा दुलाही बधाई और शुभकामना दिद खादाला रेटह चढ़ाऊने टीका लगे परिचय साट्द ढोक आशीर्वाद को आदान प्रदान करने को खुईजो छी समय बीहे घर में नाच को हो हल्ला मच्ची रहो बेला, बेला पानी कफी स्नेक्स मिठाई फल वितरण भईर अब रात सम्मी फिल्मी गीतह गांव का मस्त भार नाची यी गीतहरूको प्रतिध्वनि यो खुसियालीको प्रतिध्वनि सायद मुर्चुङ्गा खोला पारीका गाउँहरूसम्म पनि पुगे होलान् तर कसैको यस कुरालाई थाहै दिएन प्रभाको मुटुनै दिन्छु भने जस्तो गरेर साउण्ड बक्समा उटपटाङ चर्को ध्वनिहरू गुन्जिरहे तर विचरी प्रभाले यो खुसियालीका क्षणहरूलाई देख्न सुन्न नै पाइन उता आफ्नो दुईजना स्कूली बहिनीहरूलाई छोड़िराखेर नेपालको मेलबोटे गाउँमा पुगेकी छ यसरी आधा रातसम्म गाउँलाई अनिद पारेर विवाह समाप्त भयो भोलिपल्ट प्रवेश कल्पनालाई विवाहमा भेट दिएका सामानहरू सम्हाल्दै हिजो आउन नभ्याउनेहरू आज पनि आउँदै थिए आएका पाहुनाहरूसँग एक एक क्षण बात गर्दा गर्दै यतिकै रात पर्यो कल्पना प्रवेशको घरमा बुहारी भएर आएदेखि एकै छाक पनि सासू ससुरालाई पकाएर खुवाएकी छैन नयाँ घरको राखनधारण बुझ्नै उसलाई बाह्र बजीसकेको छ यसैले गर्दा पनि कल्पनालाई पकाएर खुवाउने आँट पुगेको छैन विभागको पर्सेपल्ट सरदार बुडाले कल्पनालाई बाहिर आँगनबाट घरबारी देखाउँदै भने हेर्नु बुहारी त्यो तलदेखि नै पिपलीको रुख छैन त्यहाँसम्मको घरबारी हाम्रो हो ऊ त्यो पारीपट्टिदेखि नै अलैँचीको भट्टी पनि हाम्रै हो अब यता हेर्नुहोस् ऊ त्यो परेदेखि नै नेभारोको रूखदेखि यो पारीदेखि नै मायाको रूखसम्मको जमिन पनि हाम्रै पर्छ अब यो घर बुहारी भएपछि यसो सात सिमानाहरू पनि याद राख्नुपर्छ है कल्पनाका आँखाहरूले खिचेका सात सिमाना एकै क्षेण मनको स्मृति भण्डारबाट तत्कालै विलुप्त भए कल्पनालाई यी सबको कुरै सरोकार नै छैन उता त्यहाँ खाली आफ्नो सिउँदा रंगाउन मात्र आएकी छ न त उसको भविष्य नै यहाँ बिताउने योजना छ जमीन त ठूलै रहेछ नि बुबा कल्पनाले केवलऔपचारिकता निभाउन मात्र सोधी यो सबै मैले नै तिमीहरूका निम्ति जोडिराखेको हो बुहारी तिमीहरूलाई पछि दुःख नहोस भनेर ससुराले अति गर्वसाथ भने अहिले यहाँ के हुन्छ बुबा कल्पनाले प्रश्न गरी हुन त सबै हुन्छ नि तर काम गर्ने मानिस नभएपछि के लाग्छ र अब यही हात हो समयमा चार मन मनसम्म आलु बिक्री गर्ने इस्कुस काँक्रा मकै सिमी मटर फर्सी कोपी कसले खानेर सबै गाईबस्तुको दानामा हालिन्थ्यो बिक्री पनि नहुने कसले लैजानेर अब अहिले कथा गरे जस्तो हुन्छ ढाँटे जस्तो हुन्छ अहिले सबै सब्जीहरूका निम्ति सिलगढ़ीमाथि निर्भर हुनुपर्ने भयो बुढ़ीले बस्तीकै काम गर्ने प्रभावलाई डाँडा कटाएपछि अब कहाँ पाइयो र ससुरा बुडाले कुन आशयले नहदुलही कल्पनालाई घरबारीको साँझ सिमाना देखाएका भन्ने कुरो चतुर कल्पनाले राम्ररी बुझी ससुराले नदुललाई धनेले बुनेको नयाँ डोको बोकाउने छाँट देखेपछि कल्पना आफै सतर्क हुन पुगे खो बुबा मलाई त यो खेतबारी र गाई गोठको बारेमा त केही थाहा छैन म त सानैदेखि शहरमै जन्मिएर अंग्रेजी स्कूलमा पढेकी हुँ आजसम्म दुख भन्ने बुझेकी छैन हाम्रो पनि दरामदिनमा ठूलो खेतबारी थियो मुरीका मुरी धान मुरी फल्थ्यो सागसब्जीको त कुरै नगरे पनि भयो अधियामा कमाउन दिएका थियौं पछि बाबाले अधियालाई नै जमिन दान दिनुभयो अहिले उसकै अनरसिप छ ए हो र बुहारी सम नाकाम गर्नु भएछ नि हो ठूलो भूल गर्नुभएछ त्यसरी जमिन दान चाहिँ नगर्नु पर्ने बरु कमाइन्जेल गरेर खाना दिनुपर्थ्यो अहिलेसम्म अधियामा कमाउनु दिएको भए जमिन आफ्नो स्वामित्वमा रहने थियो अनि त्यो जमीनबाट थोर बहुत आमदानी भइरहनेथ्यो बुहारीको कुरा सुनेर बुढ़ाको अनुहार नै पहिलिएर आयो बुढाले जुन जोश र जाँगरले बुहारीलाई सिमाना देखाउँदै दे थिए अहिले दरामदिनको वीरता गुमाएपछि लोभी बुढाको मुटु नै कटक्क दुखेर आयो हजुरलाई खुशी लागेन बुबा बुढाको अनुहारमा आएको अप्रत्याशित परिवर्तन देखेर कल्पनालाई यो प्रश्न राख्न बाध्य गरा खुशी र दुःखको कुरा होइन भरि यो समी साहेबको निजी सम्पत्तिको मामला हो उहाँले जे जस्तो उचित ठहराउनुभयो त्यसै गर्नु पनि भयो होइन त कल्पना आफ्नो स्वर्गीय बाबाको पक्षमा बोली बुबा त्यो अधियारी थापा मामा पनि साह्रै सोझो र इमान्दार थियो हर हिसाबमा साह्रै पारदर्शी एकै पैसाको पनि तलमाथि नगर्ने तर परिवारमा दुख विराम आइपर्दा विचारा ऋणमा जाकियो, कति वर्ष त हाम्रो बाले एकै पैसा पनि माग्नु भएन पछि बुबा जीवित छँदै त्यही थापा अंकललाई जमिन दान गरिदिनुभयो हाम्रो बुबा पनि साह्रै दयालु कसैको दुःख कष्ट हिँड्नै नसक्ने धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो हामी कसैले पनि बाबाको विरोध गरेनौं ए त्यसो परिरहेछ नि बुहारी ठिकै छ अब जे हुनु भइगयो अझै पनि बुढाले चित्त बुझाएका रहेनछन् दान गरिसकेका जमिन फर्काउन सक्ने प्रावधान भएको भए बुढाले थापा परिवारलाई पनि दरामदेनबाट उठी बाँस लगाई छाट्ने थिए होला तर सिक्किम राज्य नै अलग भइदिएको हुनाले यसो गरिहाल्ने मूर्खतालाई बुढाले आफ्नो मगजबाट जबरजस्ती हटाए तर आफ्नो छोरोको पक्षमा दरामदिनबाट प्राप्त हुने त्यो ठुलो खेतको मसिनो बासमती चामल खानी दोको, भने बुढाको मर्ने बेलाको खिटगिटो गेट भएर बसिदिने पो हो कि भन्ने डर पो एकछिन मौन रहेपछि सरदार बुढाको दिमागमा के आयो कुनै बुहारीलाई फेरि सोध्नथाले बुहारी समी साहेबले डिड अफ गिफ्टको कागज त बनाउनु भएकै होला नि होइन इसो हेन्न हई क्योंकि जमीन भन्ने क्रो सुन को थाली हो। सुन को थाली जमीन को कहिले कहीं कम न आंकन् दान गरिसकेको जमिनमा पनि मन लागेका बुढाको नचाहिँदो लोभ देखेर कल्पना छक्कै परी एक प्रकारले कल्पनालाई ससुराको नियत देखेर दुःख पनि लाग्यो रिस पनि उठ्यो बुबाले डिड अफ गिफ्टको कागज बनाउनु भएको छैन भने मनै बनाइदिनु पर्यो बुबा हजुर चिन्ता मान्नु पर्दैन प्रथम त बुबाले दान गरिसक्नु भएको कुरो मलाई त रत्तिभर लोभ छैन बुबा प्रवेशले पनि धन सम्पत्तिको त लोभै गर्दैन मलाई गान्तोकको सम्पत्ति नै काफी छ त्यही सम्हाली नसक्नु छ अरू के चाहियो र कल्पनाले ससुरा बुढालाई प्याचै भनिदिए बुहारी जवाफले बुडा हरियो र चिसो भएर टलापुर घामको न्यानो तापलाई बुहारीकै आँगमा छोडिराखेर ओसिल लागेता तापनि आफ्नै कोठातिर छड्किए कटकटिएको मुटुलाई शान्त पार्ने प्रयासमा आफ्नै ओसिलो छ्यानमा ठल्किन पुगे नदोलही कल्पनाले पनि बुढालाई सुनाउनै नहुने कुरा सुनाइहालिन् हुन त दरामदिनको खेतबारीको कुरा प्रसंग बस्नै उठेको थियो तर झिंगाको पनि बोसो निकाल्न खोज्ने बुढालाई आफ्नो सम्धि साहेबको दान पटक्कै पाचन भएन यसैले त कुरा बिग्रियो पैसा र शक्तिको बलमा दिउँसै कालोलाई सेतो र सेतोलाई कालो साबित गराउन सक्षम भनेका बुढ़ाले कल्पनालाई पनि प्रभावकी रूपमा सोच्दा हुन्क्या उपोमाथि थुप्रो सम्पत्ति थुपारेर के गर्न खोजेका हुन् बुढाले थाहै भएन आफ्नै छोरो प्रवेशको नासोलाई धनेको डोको भित्र हाली पठाएपछि अब बुढाले कसका निम्ति सम्पत्ति थुपार्ने आफ्नो जीवनभरि बुढाले जनहितका कार्यहरू चाहिँ एउटै पनि गरेनन् भन्दा हुन्छ विचारा धनेलाई लिएर केटी खोजिदिने वाहनामा यताउति डुलाउनुको उद्देश्य पनि धनेलाई आफ्नो कमारा बनाउन मात्र थियो कहिले घाँस काट्न पर्ने कहिले बारी खन्नु पर्ने कामहरू बुढाले धनेको जिम्मा छोड़िदिन्थे धनेले कहिले नाई भन्न सक्दैनथ्यो धनेको यो के हात लाग्दा पनि कुरो कहिले सिनाफाना नहुने सिनाफाना भइहाले पैसा खर्चिनुपर्छ भनेर होला गन्तव्य भेटिन लागेको बाटोको मोट नै परिवर्तन गरिदिन्थे सरदार बुढाको चलाकी धनीको डोकी दिमाग बाहिर नै चिप्ली जान्थ्यो धेरैपल्ट रितो हात र निलो अनुहार लिएर सरदार बुढासित घर फर्किँदा पनि धनीले सरदार बुढाको गुणगान गाउन कहिले बिर्सेन विचरा धरामदिनको खेतबारी गुमाएपछि हरियो चिसो भएर ओछ्यान पसेका बुढाले आफ्नै बिछौनामा पनि शान्ति पाएनन् उठेर सिँढ़ी ओह्रालो लट्ठी टेक्दै विस्तारो आँगनतिर झरेर अघि बसेकै मुडामा बसेर घाम ताप्नु पुगे कल्पना अझै घाममै थिन, प्रवेश भने छेउमा थिएन प्रवेश छेउछाउ नभएको मौका बुड़ाले बिट बीट सकेको प्रसंग फेरि फुकाउने दुस्साहस गरे हाम्रो समती साहब पनि बडो धर्माथि र दानवीर हुनुहुन्थेछ नि बुहारी मैले पनि जीवनमा दुखी गरीबहरूमाथि धेरै उपकार गरेकै हो दानपुने पनि गरे तीर्थ पनि गरे अब मलाई कुनै लोप लालच नै छैन यहाँ तल्लो गाउँमा धने भन्ने एउटा गरीब केटोलाई मैले नै जमिन दान दिएर घर बनाउन लगाए त्यसको विवाह पनि मैले नै गरिदिए बुहारी कल्पना दिक्क माने जस्तो गरेर भनि यी हो र बुबा साह्रै राम्रो काम गरिदिनु भएछ नि त्यो पारी गाउँकी प्रभावको विवाह पनि हजुरले नै गराइदिनु भएको रे भन्ने पनि सुनेको थिए हो बुबा प्रवेश अन्यत्र गइसकेको थियो नत्र यस्ता असत्यको तत्कालै भण्डाफोर हुने थियो हो होला बुढाले पलाक हेरेर छेउछाउलाई राम्ररी निहालेपछि मात्र मुख खोले हो नि भारी प्रभाको विवाह धने भन्ने केटुसित मैले नै गरिदिएको हो गरीब दुखीका निम्ति पैसा खर्च गर्ने कुरोमा अब कोपो अघि सर्छ हाम्रो समाजका ठूला बडा भनाउँदाहरू सबै मुखैले मात्र सामाजिक सेवा गर्न खोज्छन् हात र खल्तीलाई दुख दिँदै दिँदैनन् बुढाको मनमा केही शंका पसे जस्तो भएर सोधे बुहारीले कहाँबाट सुन्नुभयो बुहारी मलाई हजुरकै छोराले भन्नुभएको नि हाम्रो बुवा त कस्तो परपकारी पो हुनुहुन्छ भन्नुहुँदैथ्यो बुडाको मनमा डर पस्यो आफ्नो परोपकारिता र दानवीरताको झुटो बयानबाजी छाँड्दा नवदुलाहीले मुख फरेको मुला खुवाउने पो हुन् कि भन्ने डरले बुढाले प्रसंगको रंग नै बदलिदिए तर बुहारी अन्य पेशा हेरेर यो खेती किसानको पेसा दुखिया हो खेती किसानमा भर पर्नेहरूलाई कहिल्यै सुख छैन यो उमेरमा पोखेर मलाई अहिले यस्तो अनुभव भइरहेको छ अप्ठ्यारामा परिएला कि भन्ने डरले सरदार बुढाले अन्तमा एउटा मात्र सत्य कुरा भनेर प्रसंगको बिट मार्दै ढुक्क भएर न्यानो रहे बालिकाको नेपालको इलाम जिल्लाभित्र पढ्ने मेलबोटे भन्ने गाउँमा बीस सेप्टेम्बरको दिन प्रभाको गर्भबाट एउटी बालिकाले जन्म ग्रहण गरिन् गाउँकै एउटा सुरेनीको सहायतामा प्रभाले आफ्नो लाजको भारी बिसाई एउटी छोरीको जन्मले भनेको गरीब झोपडी पनि उज्यालो भयो प्रभा राम्ररी जाति भए दूध फुटाउनका निम्ति सुत्केरीलाई जुवानोको रससित घिउ भात खुवाइयो प्रविश प्रभाको प्रेमको निशानी मानिएको अर्काको छोरीलाई आफ्नो भन्दा धेरै माया जताउनुमा धनीले कुनै कञ्जोसी गरेन प्रभालाई दिएका वचनहरुको धनीबाट अक्षरस पालन भयो धनीले सुत्करीको लुगाफाटा धोइदिए नानीका थाङ्नाहरू जोगाड गरिदियो सुत्केरीलाई चिसो नलागोस् भनेर सिरक तोषक कम्बलहरू दाउरा कोइला कुखुरा घिउ मसला तेलहरू साथै राम्रो चामल सबै अघिबाटै जोगाड़ सकेको थियो सुत्केरी र नवजात शिशुको स्याहार सुसार गर्न आफ्नै फुबोको छोरी बिनालाई बोलाएर राखिसकेको थियो धनेले धने, धने र विनाको स्याहार सुसारले दिनपछि प्रभास सुत्केरी अवस्थाबाट तंग्रिएर आफै कामधन्दा सम्हाल्न सक्ने भई एक घर बाहिर आँगनमा धने गाउँका साथीसित बातचित गर्दै घाम पनि ताप्दै बसिरहेको थियो गफगफमा एउटा साथीले धनेलाई जिस्काउँदै भन्यो अनधने बेलायती गाई पोक लिएर आइस कि हो चारै महिनामा बिहाउने यो सुनेर सम्हालेर बोल्ने कहिले चार महिनामा बिहाएको देखेको सुनेको छु भन्दैमा जेसुकै बग्न खोज्छस् भन्दै धनी बसेको ठाउँबाट जुरुक्क उठ्यो धनी उठेको उठे देखेर बिरे पनि केही मत्थर हुँदै भयो होइन धने नरैसासाई हाल्न हौ मैले त यसो साथी सम्झेर ठट्टा गरेको पता धनी पनि अलिक मत्थर हुँदै गयो यस्तो कुरामा पनि ठट्टा गर्ने हो र प्रभाले घरभित्रबाट यी सबै कुराहरू सुनिरहेकी थिए प्रभालाई नराम्रो लागेर आयो बातेपछि धनीले पनि खातिर भेजेती सहनुपर्छ मान्छेलाई अर्काको कुरामा के साह्रो चासो अरूलाई खिचीटिउरी गर्दै दे निचा देखाउनमा आनन्द अनुभव गर्ने मान्छेहरू कसरी साथी हुन सक्छ र जे होस् यहाँ यो शान्ति क्षेत्रमा पनि प्रभाले भुइचालोको झटकास सहन गर्नु पर्यो प्रभाको मुख त चिलाएकै थियो तरै पनि दाँडा किट्दै स्तनपान गराइरहे साथीहरू सबै गएपछि गनगन गर्दै धनी घरभित्र पस्यो त्यो चालीबिरे बोल्नै मनमा जे आयो त्यही पक्कै बोल्छ म त आज त्यसको दाँत साँत पो झारिदिऊ भनेको थिएँ आफै मत्थर भयो र पो के हो स्मृतिको बाबा प्रभाले जानी बुझी सोधिहाली होइन मन पनि बोल्छ बिरे आफू भने बुढो भइसक्दा पनि बिहे गर्नु सकेको छैन खुब फुटानी देखाउँछ चा चाला धनीले बीचको घुट आफै पिएर खाली बोतल मात्र देखाउँदै दे भन्यो प्रभालाई छोडिदिनुहोस् स्मृतिको बाबा कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्नु भएन सहीकै सिद्ध हुन्छ भन्थे उहिलेका बुढापाकाहरू भन्दै प्रभाले थनेलाई सम्झाए अब के गर्नु त देशगुनको खेष कपाल गुणको खेष त्यो बिरुले जानेको नै त्यही हो अब के पाओस् नाथेले भन्दै थनेले पनि चित्त बुझायो दुर्घटना समय यसरी बित्दै गयो मेलबुटेको सानो गाउँमा थने र प्रभाको जीवन शान्तिले बितिरहेको छ आज बीस सेप्टेम्बर स्मृतिको पाँचौं जन्म दिवस आज प्रवेशकी छोरी स्मृति पुरा चार वर्ष पुगेर को लग लागि बिहान भयो प्रभाले पूजापाठ सिद्धाएपछि चिया बनाएर थनेलाई दिए थले थने चिया पिउँदै भन्यो प्रभा आज त स्मृतिको जन्मदिन होइन आज हामी खाना खाएर फिकल बजार जाउँ है स्मृतिलाई पनि घुमाऊ धेरै दिन अघिदेखि मलाई पनि फिकल बजार घुम्न मन लागिरहेको छ घुम्न पनि हुने यसो सौदापात किनेर फर्कौँ हुन्छ म पनि फिकल नगएको धेरै दिन भयो जाउ न त प्रभाले मंजुरी दिए धनबहादुरले प्रभा र स्मृतिलाई आफूले सकेसम्म खुशी दिने प्रयास गरिरहेकै छ आजको दिनसम्म ऊ आफूले दिएका वचनको पालना गर्नमा खरो उत्रिएको छ प्रभालाई कुनै पनि कुरामा गुनासो गर्ने ठाउँ नै राखिदिएको छैन साँच्चै धनबहादुरलाई प्रभाले एक आदर्श पतिको रूपमा पाएकी छे परमात्माले धने र प्रभाको माझमा जे जस्तो समीकरण बनाए त्यो प्रभा र धने दुवैको पल्लामा बराबरी देखिन्छ प्रभासँग विवाह भएपछि धनेले खैनी खान छोड्यो जाड ड्रग्सी जुवा तास त मरि गए छुदैन धनेले सफा सुग्घर भएर बस्न सिक्यो धनेले अहिले आफ्नो चालचलन हावभाव धेरै नै परिवर्तन ल्याइसकेको छ प्रभालाई बिहे गर्दाको धने र अहिलेको धनेमा आकाश पातालको भिन्नता देखिन्छ गाउँ समाजमा पनि धनेको एउटा छुट्टै स्थान छ उनी उती पढेको नभए तापनि आफ्नो इमान र शिष्टाचारले ऊ आफ्ना दौतरी भन्दा देखिन्छ स्मृतिलाई पनि धनेले आफ्नो छोरीभन्दा औधी माया गर्छ स्मृति पनि बाबा भनेपछि हुरुक्कै हुन्छे धनीको यति धेरै माया सहयोग र साथ पाएर अब प्रभाले पनि आफ्नो विगत जीवनका अध्यायलाई चटक्कै बिर्सिसकेकी छ अहिले प्रभाको सम्झनामा प्रवेश आइरहदैन प्रभा र प्रवेशको दूरत्व अहिलेसम्म आइपुग्दा धेरै बढेर गइसकेको छ सायद प्रवेशले पनि प्रभालाई अब त भूलिसके होला बिहानको खाना खाइसकेपछि सबै फेकल बजार जानलाई तयार भए प्रभाले स्मृतिलाई बत्तेको नयाँ फेरि भएको सेतोजामा र रातो पम्प सुगाइदिए स्मृति धेरै खुशी थिए आज एकता त आज उसको बर्थडे फेरी भएन फिकल घुम्न जाने मौका पाउँदा आज ऊ धेरै उताउली भएकी देखिन्छ घरिघरि आगनमा निस्किएर आफ्नो जामालाई फेरि पार्दै फेरी घरभित्र पार कुद्दै अनि फेरि आगनमा दगुड्ने क्रममा व्यस्त छे प्रभाली स्मृतिलाई यसरी दगोरेको देखेर नानू लड्छ है भन्दै बेला बेला सचेत पनि गर्दैछे प्रभाली स्मृतिको चर्तीकला देखिरहेको भए तापनि आज उति गाली गरेकी छैन सायद नानीको बर्थडे हो भनेर पनि होला प्रभा पनि तयार भई धने पनि नयाँ पेन्ट र ज्याकेट लगाएर चिटिक्कै निस्कँदै प्रभाको हातमा हेरेर भन्यो चुरा लगाइनौ प्रभा लगाउनु नि साँचेर नराख है लाउने खाने उमेर छँदै लगाइराख्नु खाइराख्नु यो जिन्दगीको के ठेगान लगाउनु र म बिहे बटुल चाडबाडतिर मात्रै लगाउन पर्यो भनेर सोचिरहेकी थिए भन्दै प्रभाले धनीले दुख र मेहनत गरी मायाले बनाइदिएको चुरा बाकसबाट निकालेर लगाई। धनिले एउटा रिप्त ब्याग बोक्यो घर फर्कदा केही सरसामान ल्याउनका निम्ति धनीले स्मृतिलाई पनि बोकेको छ प्रभा अघि अघि धनी हिँड्दै हिँड्दै बजार पुगे फिकल पुग्ने एकजना भैयाले बेलुन बेच्दै गरेको देखेर स्मृतिले धनेलाई बेलुन किने बाबा बाबा मलाई त्यो बेलुन किनिदिनुहोस् न धनीले पनि छोरीको माग पूरा गरिदिए स्मृति पनि बेलुन खेल्न पाएर खुसी भए बाटोमा चाहिँ नखेल्नु ना है नानी अहिले बोकेर नै हिँड घरमा गएर खेल्नु ल प्रभाले स्मृतिलाई सम्झाइन् तरै पनि केटाकेटीको मन घरिघरि बिर्सिएर स्मृति बाटोमै बेलुनमाथि फ्याँक्दै समात्ने खेल खेल्दै थिए यस्तैमा अचानक स्मृतिको बेलुन उडेर नाली पस्न लागेको थियो स्मृति कुदेर सडक पार गर्न खोज्दा यति नै बेला एउटा ट्रक द्रुत गतिमा आएर स्मृतिलाई कुल्चन लागेको देख्दा धने दौड़िएर स्मृतिलाई बचाउन पुग्यो स्मृतिलाई ट्रकको चक्काबाट जोगाउँदा जोगाउँदै विचारा धने भने ट्रकको चक्का मुनि पुग्यो धनेको शरीरलाई ट्रकको चक्काले चेप्टाएपछि ट्रक पनि रोकियो यी सब देखेर प्रभाको हंसले ठाउँ छोड्यो उचित च्याउँदै धने र स्मृति भएतिर दगुडे स्मृति पनि कहालिएर रुन मानिसहरू के भयो के भयो भन्दै भेला हुन थाले प्रभा ट्रकले चेपिएर रगताम्मे भएको धनेलाई अगाल्दै रुन थालि लौननी के भयो प्रभु मेरो लोक्नेलाई बचाइदिनुहोस् लौ न मेरो लोक्नेलाई छिटो अस्पताल लगिदिनुहोस् न कंकला स्वर गरेर प्रभा मूल सड़कमा छाती पिटी पिटी रोन थाल एकै क्षेत्रमा पुलिस दल पनि आइपुग्यो जाँचपुछ भयो प्रभाव रोएको रोएकै छे स्मृति पनि प्रभाव रोएको देखेर मच्छी मच्छी रोइरहेकी छे सड़कभरि रातो रगत पोखिएको छ धनीले एकै शब्द पनि बोल्न नपाई स्मृतिलाई बचाएर आफूलाई समाप्त गरिदियो धनीले प्रभालाई दिएका वचनहरू पूरा भए धनीले प्रभालाई कहिले पनि गुनासो पोख्ने मौकै दिएन प्रभाका सारा सपनाहरू भष्म भए यो अभागी प्रभाको निधारमा लोग्नेको सुखै लेखिएको रहेन सदैवले रुए रुए प्रभा रोएको रोएकै छ बजारका कतिजना स्त्रीहरूले प्रभालाई घटनास्थलबाट अलिक पर लगेर सम्झाइ बुझाइरहेका छन् बहिनी यसरी रुनुहुँदैन अब तिमी रोएर आफ्नो लोक्नेलाई पाउने छैनौ उसको दिनै यति रहेछ विचारा छोटो दिनको थिएछ एउटै महिलाले भन्दै नानीलाई बचाउने हुँदा विचारालाई ट्रकले कुल्सियो बाबाले आफ्नो ज्यानको बाजी लगाएर नानीलाई बचायो यस्तै हुनु लेखिएको थियो होला अब कसको के लाग्छ सम्झाउने बुझाउनेहरूको भिड बढेर जाँदैछ पुलिसले प्रभालाई सोधपोछ गर्यो नाम ठेगाना र उमेरले र उमेर प्रभाले रुदै रुदै भनि, धन धनबहादुर छेत्री उमेर पैंतालिस वर्ष मेलबोटे इलाम जिल्ला खोई कसरी खबर पाएर हो कि कसो मेलबोटे गाउँका दुई चारजना गाउँलेहरू पनि भेला भए यस्तैमा डम्मरी देखा पर्यो अनि प्रभालाई सम्झाउँदै भन्यो प्रभाव अब धने साथी यो संसारमा रहेन लास्टलाई पोस्टमार्टमका निम्ति इलामलाई जानुपर्छ अरे दुई चारजना साथीहरू लास्ट लिएर इलाम जाने भए अब हामी चाहिँ बिस्तारै घर जाउँ धनबहादुर साथीसँग जिस्केको हिजै जस्तो लाग्छ आज छैन साह्रै छोटोको दिन रहेछ मन्दै डम्बरीले स्मृतिलाई बोक्न खोजेको थियो तर स्मृति मानिन प्रभा र स्मृति डम्बरेको पछि पछि मेलबोटतिर लागे बर्बाद भयो सब बर्बाद धनबहादुरलाई प्रभाले हातमा छुरा न नलगाएकी देखेर बिहान घरबाट निस्कन अघि भनेको कुरा प्रभाले सम्झे लाने खुवाउने उमेर सधैँ लगाइराख्नु खाइराख्नु यो जिन्दगीको के ठगान धनबहादुरलाई आफ्नै स्वास्नीले हातमा छोरा लगाएको हेर्न कति ठुलो इच्छा थिएछ आफ्नो अन्तिम इच्छा पूरा गरेर नै धनबहादुरले यस संसारबाट विदा लियो स्मृतिको बेलुनले गर्दा आज धनबहादुरको प्राणै लियो तर स्मृतिलाई बचाउन सकेकोमा धनबहादुरको हातमा खुसी भयो होला जे होस् धनबहादुरले आफ्नो प्राणको आहुति दिएर प्रभाव र प्रवेशको निशानी स्मृतिलाई बचायो आफ्नो बाटैमा स्मृतिले सोधी आमा बाबालाई अस्पताल लगेको छ नि बाबा, बाबा कहिले जाति भएर आउनुहुन्छ मलाई त बाबाको कस्तो माया लागिरहेको छ कहिले ला आउनुहुन्छ बाबा मलाई त बाबासित कस्तो भेट गर्न मन लागिरहेको छ नानी तेरो बाबा अब कहिले पनि फर्केर आउनुहुन्न तँलाई जोगाउँदा ट्रकले खुल्चिएर बाबा मर्नु भयो तँलाई मैले बाटोमा बेलुन नखेलाउनु नानी भनेर सम्झाएकै थिएँ तर तँ मानिनस् तैँले बेलुन नखेलेको भए आज यस्तो हुने थिएन भन्दै प्रभा फेरि बाटोमा डाको छोडेर रुन थाले बाटोमा ओहोर दोहोर पनि प्रभालाई सम्झाए तर प्रभालाई परेको घात उसैलाई नै थाहा यस्तो सम्झाइबुझाइले कसैलाई पनि यस्तो समयमा असर पार्छ जस्तो लाग्दैन यस घडी प्रभालाई यस्तै नै भएको छ यो सानो स्मृतिलाई आमाले भनेको कुरा नमानेर बाटोमा बेलुन खेलाएको पश्चाताप भयो उसले आमालाई भनि, आमा अबदेखि म कहिले पनि तपाईले भनेको कुरा अटेरि गर्दिन ल आजदेखि बाबालाई पनि बेलुन किनि माग्दिन तपाईँ नरुड्नुहोस् न आमा बाबा अस्पतालबाट जाती भएर आइहाल्नुहुन्छ नि म भगवान्लाई भनेर मेरो बाबालाई छिटो जाति गरिदिनुहोस् भन्छु भन्दै स्मृतिले आफ्नो आमालाई भनिन् त्यो अबोध बालिकालाई उसको बाबा धनबहादुर कहिल्यै नफर्किने यात्रामा गइसकेको छ भन्ने कुरो के थाहा मृत्यु भनेको के हो भन्ने नबुझे बालिकालाई उसको बाबा अस्पतालबाट जाती भएर आउँछ भन्ने विश्वास छ तर स्मृति र प्रभावको शेरमाथिको छानो भने सधैँका निम्ति उब्किसकेको छ दर्शक तथा श्रोतावृन्दहरू तपाईँलाई काका कुलको तिर्खाको अहिलेसम्मको भाग के कस्तो लाग्दैछ कृपया कमेन्ट गर्नुहोला आजको का लागि काका कुलको उपन्यास यति नै रहेको छ भोलि फेरि यसको बाँकी अंश लिएर आउने नै छु तबसम्मको लागि म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस् नमस्कार